नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो पास मेकमा अर्पण समर्पणको अर्को एउटा बसाइ लिएर तपाईँलाई भेट्नको लागि आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति राज अनि साथमा तपाईँ छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ तपाईँले अनुमान पनि लगाइसक्नु भएको छ कि यो धुनबाट अर्पण समर्पणको व्यवसाय आइसकेछ भनेर आज पनि हामी तपाईँकै सम्झना तपाईँकी आफन्तसम्म पुऱ्याउनको लागि आइसकेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ आफ्ना आफन्तहरूलाई आप सम्झना सन्देशहरू समर्पण गर्न चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि दुईवटा फोनलाइन र आजको अर्पण समर्पणको श्रृङ्खलासँग अनुप सुन्चा आदि पसलले सहकारी गरेको छ तपाईँलाई गर गहनाको कारोबार गर्दछ राशिअनुसारका रत्नहरू त्यस्तै गरी आकर्षक डिजाइनका सूचादीका गरहनाहरू अलिकति शुभद मूल्यमा तपाईँहरूलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँहरूले सधैँ सम्झिनुपर्छ अनुप सुनसादी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ फोन नम्बर शून्य छप्पन्न छ बयानब्बे दुई सय उनान्सय रहेको छ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट बोल्दै हुनुहुन्छ म ज्यामिरीबाट रामिरीबाट राधा अनि राधाजी हेलो दिदी भन्नु कताहरू आउनु भएको छ भने कि हरा होइन हरा होइन अनि के छ नयाँ नलु खबर खाजा खानु भयो कि खानु भएको छैन ल ठिकै छ मेरो पनि भएको छैन होइन अब त्यति आउँला अनि सँगै खाउँला नि त है हुन्छ ठिकै छ अनि आज राधाले सम्झिरहेको कसलाई अनि सूर्य दादा विष्णु दादा अनि राज दाद दादा अनि निलम अधिकारी पवनजाङ भण्डारी अनि सरोज लामा अनि दा राणा मगर निलमजी उहाँ काठमाडौँ जाँदै हुनुहुन्छ अरे यात्रा भन्न चाहन्छु दिदी हुन्छ अहिले भने बिदा हुन्छु आउँदै गर्नु होला है त नमस्ते नमस्कार यति बेला राधाजी हुनुहुन्थ्यो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य छप्पन्न पाँच सय त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस साथी आइसक्नु भएको छ नमस्कार हेलो हजुर नमस्कार कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ हामीले कुराकानी गर्न सकेनौँ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् तपाईँको सम्झना हामी तपाईँको आफन्तसम्म पक्कै पनि पुर्याउँछौँ तिन बजेसम्म तपाईँकै लागि लागि छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला तपाईँको लागि एउटा निकै नै सुमथिरा आवाज राख्न चाहन्छु अन्जु पन्तको शुरमा शङ्कानगर YAC मा। लोक दोहरी अत्याधुनिकेनेरटर भाड़ा में पाइन का साथ डांस पार्टी को शून्य छपन्न पाँच त्रियासी छ सय पैतिस मोबाइल अन्ठानब्बे शून्य अडसठी बिस दि बेस्ट साउन्ड सिस्टम फर हाई क्वालिटी प्रोग्राम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 सम्पर्क टाडी रत्नगर पोलिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन डोर टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस का का ए कान्छा कता हिँडिस हातमा कलम र कावि पनि बोक्या नि एउटा कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हमारा विशेषता कम्प्यूटर हार्डवेयर एंड नेटवर्किंग कंप्यूटर सॉफ्टवेयर अकाउंटिंग एंड प्रोग्रामिंग सम्पर्क गुरुकुल यूनिवर्सल कंप्यूटर इंस्टीट्यूट सौरा चौक गंग प्लाजा को तेसरोलाक मोबाइल नंबर अंठानबे शून्य असि छब्बीस पांच सौ छह अंठानबे एक छत्तीस छियालीस शून्य सत्रह अन्ठानबे एक बयालीस उन्पचास चार सौ बयासी डब्लू प्रभु भई गर आहा बुडा माया बुढ़ी हम पर्सा बजार को भोलेनाथ सुनसारी पसल कालीगढबाट आकर्षक डिजाइनका गरगना अर्डर अनुसार तयार गरिने पुरानो गरगना सँग नयाँ गरगना साटिने चौबिस क्यारेट काहना पाइने कम्प्युटरबाट नापतल गरिने राशि अनुसारको पत्थर पाइने दशकौँदेखि ग्राहकहरूलाई विश्वास दिन सफल सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गरिने तपाईँहरूकै सुनचाँदी पसल भोलेनाथ सुनचाँदी पसल खैरनी नयाँ रोड पर्सा बजार प्रोपाइटर रमेश सेन्चुरी कमला सेन्चुरी मोबाइल अन्ठानब्बे चार पचास त्रिसठी सात सय अडसठी पुनश्च हम पसल पुरानो पुरानों सौगात फोटो स्टूडिओ को ठीक अगा सहर्सो जानकारी देखी सम्मा, देखी घर को लागी, भनी चर सामान सस्तो कर दङ्ग भातुमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुबा दिदी बहिनी लौ है दाजुभाइ सम्झनु सही काँडी चोकको सस्तो भर्नेछलाई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 ता यतातिर छोडी छोरी नजानु है उता भर्खरको फेसानको पाइन्छ लुगा जुत्ता मनकामाना मन फ्यान्सी मन एक हजारमा हाई स्कुल र टाढीको बजालमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल रोटाडीको बजालमा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 मन फैंसी एक हजार हाई स्कूल रो को बलना हन का मना फैंसी एक हजार ना हाई स्कूल रो को मन को बजना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 हेर न सर प्लस टू सकियो इण्डियामा इन्जिनियरिङ कोर्स गर्न भनेको कलेजको बारेमा केही बुझ्न सकिरहेको छैन तिमीलाई थाहा छैन र टच स्काई इंटरनेशनल सोरे गतेमिनार टच स्काईशनल स्कॉलरशिप तथा ट्रांसपोर्टेशन फैसिलिटी को व्यवस्था गएरिंग पढ़ने सपना इंडिया में होटल मैनेजमेंट सीविल मेकानिकल कंप्यूटर इंजीनियरिंग पढ़ना चाहने विद्यार्थी ने टच स्काई टाड़ी में संपर्क करोध कर जानकारी को टच स्काई इंटरनेशनल एजुकेशन रत्नगर दुई चितुवन मोबाइल नंबर अंठानब्बे चार पचास पचहत्तर पांच सौ उनठी अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम समर्पण ए हजुर आज मैले गहना किनेर ल्याएँ नि एक पटक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 सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य छप्पन्न छ छा बयानब्बे दुई सय उनान्सय मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय अस्सी अनुप लामी छाने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 हरेक दिन आउँछौँ दुई बजेको अर्पूर्ण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म राजा पनि तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ साथमा सुगम सङ्गीतका सदाभार गीत संगीत त तपाईँको लागि सधैँ छ दुईवटा बाटो खुल्लै छ तपाईँ आउँदै गर्नुहोस् शून्य छपन्न र शून्य छप्पन्न पाँच बाटो हुँदै यति बेला भने तपाईँको लागि जानकारी गराउँछु मैले जानकारी गराउनु पनि पर्छ मैले अनु सुनसादी पसलको बारेमा तपाईँलाई गर्गहना सम्बन्धी कारोबार गर्नु परेको छ भने तपाईँले सम्झिनुपर्छ पूर्वी चितवनकै विश्वासिलो सुनसादी पसल अनुप सन्चार दिवसलाई जहाँबाट ग्रह ग्रहदशा त्यस्तै गरी राशिअनुसारका रत्नहरू साथै कम्प्युटर प्रणालीद्वारा नाप्तोल गर्ने कुराको गरिन्छ त्यहाँबाट यो कुरा पनि म जान तपाईँलाई जानकारी गराउन चाहन्छु यदि तपाईँलाई आकर्षक डिजाइनका सुनजातिका गरगहना चाहिएको छ तिज पनि नजिकै छ समयमा धेरै जस्तो महिला दिदीबहिनीहरूलाई सुनजातिका गरगहनामा चाहिँ रुचि रहन्छ यदि त्यस्तो छ तपाईँ आकर्षण डिजाइनका सुनचादीका गर्गहनाहरूको खोजीमा हुनुहुन्छ कहाँ जाने होला भनेर सोच्नु भएको छ भने चाहिँ तपाईँले सम्झिनुपर्छ विश्वासिलो सुनचादी पसल अनुप सुन्चादी पसललाई जुन चाहिँ नयाँ रोड वर्सामा रहेको छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे चार हुनुहुन्छ अनुप लाभिछाने यो त भयो अनुपसञी पशुको बारेमा तपाईँलाई जानकारी रभ भन्ने कार्यक्रममा का स्वागत गर्छु कोही साथी आइसक्नु भएको सा। छ हजुर नमस्कार हुनुहुन्छ के गर्दै हुनुहुन्छ अहिले खानु भयो अनि आज चाहिँ सम्झिने कसलाई सरोजले धन्यवाद अन्त स्पेसल्ली धेरै सम्झिरहेको थियो मैले लक्ष्मी गुरुङलाई अनि अघि आउनुहुने राजा कुमारजीलाई र कुमारजीले सुनिराख्नु भएको छ भने एकपल्ट मेरो नम्बर अन्ठानब्बे त्रिचालिस पैँतालिस हजुर आठ नौ जिरो सातमा कन्ट्याक्ट गर्नु भन्न चाहन्छु तामाङ हुन्छ अहिले भने विधा हुन्छ है तपाईँ नमस्कार सरोजी हुनुहुन्थ्यो यति बेला जुटपानीबाट आउनुभएको थियो र यति बेला भने तपाईँको लागि एउटा सुदुर आवाज राख्नुपर्छ कि जस्तो लागिरहेको थियो कोही साथी हुनुहुन्छ अरे उहाँसँग कुराकानी गर्छु त्यस पछाडि एउटा मिठो आवाज तपाईँको लागि रहने रहेछ हजुर नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो एकजना साथीसँग कुराकानी भएको छ अर्को साथीसँग कुराकानी हुन सकिएको छैन अलिकति फोनलाइनमा समस्या हो कस्तो पनि लागिरहेछ तैपनि तपाईँ प्रयास गर्नुहोस् पक्कै पनि तपाईँसँग कुराकानी हुने चाहिँ विश्वासको साथ हामी हरेक दिन आउँछौँ र तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् थोरै समय तपाईँको लागि छुट्याइदिएको छु मैले फोन प्रयास गर्दै गर्नुहोस् यो बिचमा लागि एउटा निकै मिठो आवाज पुनः एकपटक छोती मिलाई सुनी सम्माया करोती मिलाई सयू सुनी सम्मी बासिना माय कई पला बासिना माय कई पला टाड़ा बनी तिमी देखी टाड़ा बनी माया करो तिमी लाई सुन सुनी सम्मी आत्मा हर अजम बरी माया मेरो कि न पर डरा अजम बरी माया मे अजम बरी माया मेो कि नो डना की न प्य डराऊना ही हो जुनी। माया तिमी सही होजुनी सम्म पनि निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ अनुप सन्साधि पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी पनि गराएर राखेको छु यदि तपाईँलाई सुन्चादीका गरगहनाहरूको आवश्यकता परेको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुहोला अनुप सन्चारि पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ फोन नम्बर शून्य रहेको छ र यति बेला भने कोही साथी लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी को हुनुहुन्छ को तर उहाँको आवाज मौसम आइपुगिराखेको छैन कि जस्तो लागिरहेछ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ आउनुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ अनि हाम्रो लक्ष्मीजीको हाल कहाँ बड्के छ मेरो पनि एकदम ठिक छ खाजा खानु भयो मैले पनि खाएको छैन तपाईँले बोलाउनु भएको छैन अनि कसरी खानु त ल ठिकै छ कार्यक्रम सकिए पछाडि आउँछु है त साँच्चै मैले पनि साँच्चै भनेको नि फेरि आएन भने फेरि भोलि कुरा गरौँला नि है अनि लक्ष्मीजी सम्झिने क्या कसलाई अनि अघि भर्खर फोन गर्नुहुने सरोजीलाई सम्झिरहेको छु मैले पनि भन्न चाहन्छु अनि मेरो सिस्टर मम्मीले सुनिरहनु भएको छ उहाँहरूलाई पनि अनि हाम्रो घर राणा माघहरूलाई अनि निलामा चाहिँ क्याडेक्टिटै काठमाडौँ जानुहुन्छ भन्नुभएको थियो उहाँको लागि ह्याप्पी जोडी भन्न चाहन्छु अनि मलाई पनि नै नमस्कार यति बेला लक्ष्मीजी आउनु भएको थियो जुटपानीबाट र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटाबाट तपाईँको लागि पनि खुला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आजको अर्पण समर्पणको यो श्रृङ्खलासँग अनुप सुनसादी पसलले सहकारी गरेको छ यदि तपाईँलाई सुनसादीका आकर्षक डिजाइनका गरगहनाहरूको आवश्यकता परेको छ भने चाहिँ तपाईँले सम्झिनुहोला अनुप सुनसादी पसललाई कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार हेलो दिदी नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हाल खबर एकदम एकदम ठिक छ है कि छैन अनि आज चाहिँ को कसरी सम्झिनुहुन्छ यहाँले हजुरलाई मेरो घर परिवारलाई मेरो स्पेसली साथीहरू हुनुहुन्छ कल्पना जसनी शिला पीक्षा तारा मुना पवनजाङ भण्डारी निलम अधिकारी सरोज लामा भरस राई घमण्डा मगर पैला हुन्छ निशाजी आउँदै गर्नुहोला अहिले भने विदा भए है नमस्ते नमस्कार निशाजी हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनुभएको थियो र अर्को साथी हुनुहुन्छ अन्तिम सहभागी साथी हुनुहुन्छ राजले इसालाई गर्नुभएको छ हौ उहाँलाई पनि स्वागत गर्छु नमस्कार कोही साथी हुनुहुन्छ हजुर नमस्कार अह गइसक्नु भएको रहेछ राजले पनि त्यही भन्दै हुनुहुन्छ अर्पण समर्पणको श्रृङ्खलामा रहेर तपाईँको सम्झना सन्देश तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ र हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइपुग्न लागिसकेका हौँ कि यस्तो पनि लागिरहेछ अन्तिम सहभागी साथी हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्ने तर्खरमा छु हजुर नमस्कार हेलो अह कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग पनि कुराकानी हुन सकेन केही छैन तपाईँलाई भेट्नको लागि हामी अर्पण समर्पणको यो श्रृङ्खला लिएर हरेक दिन आउँछौँ आज तपाईँसँग कुराकानी भएन त के भयो भोलि फेरि तपाईँसँग कुराकानी गर्न आउने नै छ तपाईँ पनि आउनुहोला दुईवटाबाट तपाईँको लागि हरेक दिन दुई बजेको अर्पण समाचार लगत्तै करिब तिन बजेसम्म खुल्ला रहनेछ र आजको कार्यक्रमको भने अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट विदा हुनुपर्छ यति जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिनजेलसम्म रेडियो सुनेर बसिदिनु फोन गरिदिनु भयो सम्पूर्णलाई हृदयदेखि नै आभार प्रकट गर्दै आजको अर्पण समर्पणको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि विदा हुन्छु हवस् त नमस्कार सम्झी स्